उत्पत्तिको पुस्तक अध्याय 20. अब्राह र अभिमेलेकको कथा त्यहाँबाट अब्राहम नेगेपतिर गए र कादेश र सुरको बीचमा बस्न लागे तिनी गरार देशमा बसोबास गरे त्यहाँ अब्राहमले आफ्नै पत्नी साराको बारेमा भने तिनी त मेरी बहिनी हुन् तब गरका राजा अभिमेलेकले सारालाई झिकाएर लगे तर राति सपनामा अभिमेलेक कहाँ आएर परमेश्वरले भन्नुभयो हेर त्यस इस स्त्रीलाई झिकाएर ल्याएको हुनाले तँ मरेको जस्तै छस् किनभने त्यो अर्काकी पत्नी हो अभिमेलक अहिलेसम्म साराको नजिक गएका थिएनन् यसकारण उनले भने हे परमप्रभु के तपाईँ निर्दोष जातिलाई मार्नुहुन्छ तिनी मेरी बहिनी हुन् भनी त्यस मानिस आफैले मलाई भनेको थिएन र त्यस स्त्रीले पनि तिनी मेरा दाजु हुन् भनी, भनी भनेकी थिइन र मैले त यो काम आफ्नो शुद्ध विवेक र निर्दोष हातले नै गरेको हुमेश्वरले उनलाई सपनामा भन्नुभयो हो मलाई यो कुरो थाह छ कि तेरो शुद्ध विवेकले यो तैले गरेको होस् मेरो विरूद्धको पापबाट तँलाई जोगाउने पनि मनैहुँ यसैले त मैले तँलाई त्यसलाई छुन दिइन अब त्यस मानिसकी पत्नी फर्काइदे किनभने त्यो एक अगमवक्ता हो त्यसले तेरो निम्ति प्रार्थना गरिदिनेछ र तँ बाँच्नेछस् तर त्यसलाई था फर्काइदिएनस् भने यो कुरो याद राख कि तँ र तँसँग भएका सबै निश्चय नै मर्नेछन् तब अभिमेललेख सबै उठेर आफ्ना सबै अधिकारीहरूलाई बोलाएर यी सबै कुरा बताइदिए र ती मानिसहरू साह्रै डराए तब अभिमालेकले अब्राहमलाई भने तपाईँले हामीलाई के गर्नुभयो मैले तपाईँको के बिगार गरेको थिएँ र तपाईँले मेरो राज्यमा यति ठूलो दोष ल्याउनुभयो तपाईँले मसित नगर्नुहुने काम गर्नुभयो तब अभिमेलकले फेरि अब्राहमलाई भने के सम्झेर तपाईँले मसित यस्तो काम गर्नुभयो अब्राह्मले भने किनभने मैले त सोचेको थिए यस ठाउँमा परमेश्वरको डर कसैलाई छैन र मानिसहरूले मलाई मेरी पत्नीको कारण मार्नेछन् यो कुरा सत्य पनि हो कि तिनी मेरी बहिनी हुन् तिनी मेरा पिता कि छोरी हुन् तर मेरी आमा कि होइन र तिनी मेरी पत्नी बहिन् अनि जब परमेश्वरले मलाई आफ्ना पिताको घर छोडेर परदेशी भएर यता उता घुमि हिँड्न तुल्याउनुभयो तब मैले सारालाई भनेको थिएँ दया गरेर तिमीले मेरो विषयमा इनी मेरा दाजु हुन भनी भन्नु है भनेको थिएँ तब अभिमेलकले भेडाबाख्रा गाई गोरू कमारा कमारीहरू ल्याएर अबरामलाई दिए र तिनकी पत्नी सारालाई पनि फिर्ता गरिदिए अनि अभिमेलकले भने हेर्नुहोस् मेरो देश तपाईँकै सामुन्य छ तपाईँलाई जहाँ मन लाग्छ त्यही बस्नुहोस् उनले सारालाई भने हेर तिम्रा दाजुलाई मैले चाँदीका एक सिक्का दिएको छु मैले त्यसद्वारा तिमीसित हुने सबैका नजरमा तिम्रो शिर उठाइदिएको छु सबैका सामु तिमीसित न्यायसंगत व्यवहार गरिएको छ तब अब्राहमले परमेश्वरसित प्रार्थना गरे र परमेश्वरले अभिमेलेक र तिनकी पत्नी र तिनका कमारीहरूलाई निको पारिदिनुभयो र तिनीहरूले फेरि जन्माउन सकुन् किनभने अब्राहम पत्नी साराको कारणले गर्दा परमेश्वरले अभिमेलेकको घरका जम्बईको कोख बन्द गरिदिनु को थियो